कृष्ण कथा प्रियस्रवश्यमा जहाँ हरिकथान्थ्यो त्यहाँ गएर म बस्दथे भगवानले भक्तमा गरेका कृपाका स्नेहका क्षणहरू खड्दा मेरो आँखाबाट आँखा प्रभुका कृपाका पूर्व प्रसङ्ग सुनेर महात्माजी पनि बडो भावुक हुनुहुन्थ्यो द्रवित भएर सुनाउनुहुन्थ्यो सारा प्रसङ्गहरू कृष्ण कथा प्रगायताम ती मेरा मेरा मन प्रगा प्रभु श्री हरि का चरण कमल को अनुराग झनझन बढ़ दे गो है झनझन गदगद उतातिर भगवानको प्रसाद बाँडिन्थ्यो पलगत हुने ठाउँमा म पनि एउटा कुनामा एउटा लागि त डबल प्रसाद थियो किनभने महात्मा प्रभुलाई भोग्न लगाइ खानु हुन्न थियो त्यो भगवानको प्रसाद बनेर यसै महान प्रसाद बनिसके हुन्थ्यो त्यसमाथि म चाहिँ ती महान आत्माहरू महात्माहरू ती दिव्य पुरुषहरू उहाँका पत्तलबाट पनि केही केही कणहरू टिपेर लिएर खाँदैन नियम थियो एक दिन एकपटक मात्रै दिनमा एक छाप मात्रै खाने दिउँसो एकपटक हुने त्यसमा गयो आफ्नो पत्तल थापो जे मिल्दैछ था त्यो भयो महात्माहरूका पत्ताहरूबाट ल्यायो पत्तलहरूबाट प्रशार, प्रशार, सब डबल पनि एकै पटक प्रभुको प्रसाद त्यसपछि महात्माहरूको प्रसाद त्यसबाट मेरो दालिसहरू प्रचालित भएर चरण कमलको भक्ति रूप जो दिव्य परम धर्म छ त्यसलाई मेरो झन मनले हृदय विकास गर्न थाल म यसरी रङ्गिएको बेला थियो भक्ति भावनामा महात्माहरूको कृपाले उता मेरो आमा बिचबिचमा आउनुहुन्थ्यो र महात्माजीका पा छोएर भन्नुहुन्थ्यो महाराज मेरो कालोलाई पनि आशीर्वाद दिनुहोस् यो पनि ठूलो मान्छे भनोस् राम्रो घरकी कन्यासँग विवाह होस् नाति नातिनाको अनुहार देख्न पाउँदै गोन पाऊ यसमा म पर उभिएर सुन्थेँ कुरा राहत पनि मलाई कहाँ म वर्षको पुछेँ मेरो आमाले अहिले नि मलाई के के देखिसक्यो कसकी छोरीसँग बिहा भयो म नाति नातिनाको दर्शन गराइदिने भइसक्यो कस्तो कस्तो सपना हेरेको हुन्छ भनेर आमाको कुरामा लाज पनि लाग्थ्यो सङ्कच पनि लाग्थ्यो आमामाथि माया पनि लाग्थ्यो के गर्नु बिचोरीले कहिल्यै सत्सङ्ग गर्नु पाउनु भएको छैन महापुरुषहरू भगवानका भक्तहरू के माग्ने हो त्यो उहाँलाई थाहा छैन यस्ता महा सिद्ध महात्माको चरण छोएर उहाँको सामु झुकेर माग्ने इस्ता कुरा मलाई दिक्क लाग्थ्यो सुन्न र हात जोडेर भगवान्सँग भन्थे प्रभु मेरी आमालाई पनि का कुरा सिकाइदिनुहोस् उहाँ पनि कुरा बुझेर बोल्न सक्ने हुनुहोस् भगवान् कृपा गरिदिनुहोस् मेरो आमालाई पनि भक्ति दिनुहोस् भनेर पर परैमा प्रार्थना गर्थे आमा त्यसरी आएर राम्रा कुरा गर्दा गर्दै बर्किएर रुग संसारतिर तान्न खोज्नुहुन्थ्यो तानिन खोज्नुहुन्थ्यो त्यतिकैमा मेरो बालसकाहरू आउँथे गाउँघरका मसँग सँगै हुर्केकाहरू बालसङ्गातिहरू आएर भन्थे कालो क्या हो अब त गाउँलाई पुरै बिर्स्याउ नि त नजाने कि क्या फर्किएर अब गाउँ नजाने घर नजाने यति बस्ने कि क्या हो कि बाबाजी म निष् भइसक्यो भनेर गिज्याउँथे मलाई अनिखेर के खेल खेल्ने भन्ने कुरा चल्थ्यो कसैले भन्थ्यो डन्डीमो खेलौ कसैले भन्थ्यो भकुण्डो खेलौं कसैले भन्थ्यो लुगा मारि कोही भन्थे पोको लुगा यस्तै यस्तै खेलका कुरा चल्दथे म भन्थे भाइ हो यी शब्द संसारी दुनियादारीका खेल हुन् के हुन्थ्यो यही संसारमा खेल्न आइहाल्नु हामी त यस्तो खेल खेलौँ कि फेरि संसारको खेलै नरहे हामी त त्यस्तो खेलथे अनि अरू सबै मेरो बाल सङ्घातिहरूलाई चारैतिरबाट उभिन लगाएर म बिचमा उभिन्थेँ हातमा अनि हामीहरूबाट आनन्दसँग लयबद्ध पाएर प्रमुखको कीर्तन गर्दै खेल खेल्थ्यो कीर्तनको खेल, खेल। चेष्टाहरू देखलु बाबु अब उप तिम्रो नाम कालो होइन शूद्र बालक भएर के भयो तिमीलाई भक्तिले स्पन्दित गरिसके अब उप तिम्रो नाम बदलिदिन्छु बाबु तिम्रो अब कालो होइन अब उप तिम्रो नाम हरिलास भनेर अब हालदेखि तिम्रो नाम हरिदास म बदलिदिन्छु तिम्रो नाम भनेर महापुरुषले मलाई हरिदास बनाइदिनु मलाई पुरा पुनर्जीवन भएको अनुभव भोगेको बिहजी कहाँको गए बितको बिग्रिएको संस्कार भए पिछडिएको शुद्रकुलको बालकमा एकजना महापुरुषले मलाई कालोबाट हरिदास मद्गत भए त्यसपछि सेवामा झन् रुचि लाग्यो मेरो समय बित्दै गयो त्यो समय त कति चाँडो बित्दैछ चा। महात्माहरू चार महिनाको लागि हाम्रो गाउँमा आउनुभएको गङ्गाजीको किनारमा थियो हाम्रो गाउँ यसै तीर्थ थियो परम पावन गङ्गाजीको कलकल कलकल प्रवाह भन्थ्यो हाम्रो गाउँको छेउबाट तर जङ्गम तीर्थ रूप महात्माहरूको आगमनबाट त त्यो त्रिवेणी सङ्गम बन्न पुगेका थियो किनभने उहाँहरूले आउँदाखेरि भक्तिकी जमुनाजीलाई पनि लिएर आउनुभयो ज्ञान कि सरस्वतीलाई पनि लिएर आउनुभयो गङ्गाजी त त्यहीँ छँदै थिए गङ्गा जमुना सरस्वतीको त्रिवेणी भनौँ हाम्रो गाउँ ती महात्माहरू चार महिनाको लागि आउनु भएको थाहै भएन दिन त बितिसकेछन् कार्तिक मास सुरु भयो गोवर्धन पूजाको दिन आइसकेछ दिपावली पछिको बडो अन्नकूट सजाय सजाय महापुरुषहरूले महात्माहरूले भगवानको उपासना गर्नुभयो मलाई महात्माजीले त्यो मैले गरेका ती चेष्टाहरू मेरो भक्ति गराई किर्तन गराई किर्तनकै खेल खेलने ती प्रवृत्तिहरू फेरि म मा महात्माहरूका आज्ञाहरू पर्न पाएका छैनन् पुरा गरिसक्थे त्यस्तो मेरो अनुशासन थियो दान्ते धृ क्रीडन केही नभएर तिनी अखिल चापलहरू भके केु कृपा गर्दथे भक्तिको भावमा जागृत भइरहेका थियो ईशोर लक्षण देखेर महात्माजीले मलाई हरिदास बनाइदिनु भएको थियो म झन झन आनन्दित भएको समय काट्दै गएँ थाहा नपाइकन चार महिना भित्न लागिसकेका थियो गोपाष्टमी पनि आयो गौमाताहरूको पूजन भयो गौमाताहरूको शोभायात्रा निकालियो हुँदा हुँदा गोपाष्टमीको दिन पछि फेरि ठुलो एकादशी पनि आयो देवत्का भगवान श्रीनारायणको जागरण हरिभोधेनी एकादशी हुँदा हुँदा वैकुण्ठ चुर्दशी आयो उस्तै उत्सव साथ सारा महत्वपूर्ण आयोजनहरू भए अन्नकुट सजाय सजाय महान भगवानको लागि अर्पण गर्ने वस्तुहरू तयार भए तिनको राशि भगवानले लगेर अर्पण गरियो अब मन पनि व्याकुल भइसकेका थिएँ एकदम व्यासी हरे अब त्यो महात्माजीहरू त चार महिनाको लागि आउनु भएको समय त सिद्धिमा आँट्यो भनेर म भित्रभित्र पिरिँदै थिएँ जब महात्माजीले मलाई हरिदास भन्ने नाम दिनुभएको थियो मलाई उत्साह हौसला मेरो बढेको थियो मैले साहस गरेर महात्माजीसँग एउटा सेवा से मागेका महाराज हजुरले कृपा गरेर मलाई चरणको सेवा बख्योस् जाने को जाने कोमल त्यस्तो चाहना छ भने तिमी यो गर्न सक्छौ भनेर मलाई त्यो आज्ञा म त्यसमा अत्यन्त पूर्ण भनेर त लिन भएको थिएँ प्रतिदिन उहाँ गएर सयनमा विश्राम गर्नु लाग्यो अब चरण दबाउन म पुग्दथे म चरण पनि दबाउे शब्द यसरी म भित्र भित्रै आनन्दित थिएँ जब अन्तिम चरण अब आइपुग्यो चार महिनाको अवधिको पूर्णिमाता दिन आखिरी दिन थियो भनौँ भोलिपल्ट उहाँहरूले हिँड्ने योजना बनाउनु भएको थियो त्यो सम्झिसम्झी म रोइरहेको थिएँ भित्रै भित्रै अब यो आनन्दको यो रसको आनन्द साधन अब स्वच्छ भोलिदेखि भनेर पिरिए भने महात्माजीका चरण गाप्दा दाप्दै मलाई हुन आयो शक्क सुक्क गर्दै थिएँ म अब भोलिदेखि यो स्थिति मलाई मिल्दैन यी पावन चरणमा दबाउनु पाउँदैन अब भनेर म सुख सुख गर्दै थिएँ दे महात्माजीले देख्नुभयो हो हरिदास के हो तिमी त सुखुख्क गर्दैछौ त रोएको किन रोएको होइन गुरुदेव के गर्नु थामु भन्छु थामिँदैन मलाई बडो व्याकुलता भइराखेको छ हजुरहरू गइहाल्नुहुन्छ मैले हजुरहरू छोडेर जानु होला तर मलाई यी चरण छोड्न मन छैन कृपा गरिदिनुहोस् हजुरहरू यहाँबाट जाँदा मलाई पनि लिएर गइदिनुहोस् महात्माजीले सुन्ने बित्तिकै हुँदैन कदापि हुँदैन यस्तो कुरा नगर हरिदास तिमीलाई थाहा छ तिम्रो आमा कति ममतामै छन् एकछिन तिमीलाई देखिनन् भने कहाँ छ हरिदास कहाँ छ कालो व्याकुल हुन थाल्छन् त्यसरी आमाले उहाँ जान्छौ त्यसबाट तिमीलाई धर्म हुँदैन तिमीलाई हामी गर्दैनौँ जानु हुँदैन तिमीले आमाको सेवा गर्नुपर्छ आमाको सेवा नै अहिलेलाई तिम्रो परम धर्म हो यो गरम आमाको शरीर शान्त हुन्छ अनि त्यसपछि तिमी भक्तितिर लाग्नु अहिले होइन आमालाई छोडेर भन्नुभयो मान्नु भनौँ मैले भने महाराज म आउनै जानै गर्छु आमालाई पनि हेरचाह गर्छु तर चरणबाट वियोग नगराइदिनुहोस् मेरो भनेर फेरि हात जोड्ने मैले महात्माजीले भन्नुभयो तिमी आग्रह गर्छौ हरिदास के तिमी हामी माथि बदनामी पार्दिन खोज्छौ थाहा तिमीलाई संसारको मानिसहरूले के भन्छन् हामी जस्ता बाबाजीहरूले तिमी जस्तो सानो सानो बालकलाई लिएर गयौ भने बडा बलकलधारी अरे साधु अरे महात्मा अरे हेर दुनियाँदारीका बच्चाहरू भजाहरू लगेको भन्दैन त्यस्तो बदनामी नपार्न चाहन्छौ भनेर महात्माजीले भन्नुभयो त्यो चाहिँ मैले हो भन्न सकिनँ मैले बदनामीमा पार्न खोजेको पनि भइन्थ्यो मैले हात जोडेको भने होइन त्यो त होइन हजुरहरूलाई बदनामी नपार्नु भन्ने त मेरो आशय होइन कि चरणको सेवाबाट वञ्चित नहुन पाऊन्थ्यो भन्ने मात्रै मेरो इच्छा हो भनेर मैले हात जोड्ने हुँदैन अहिले तिमीले यहीँ आमाको सेवामा रहनुपर्छ जाउ छिटो जाऊ हामीलाई पनि सुत्न देऊ तिमी पनि गर सुत रात धेरै बितिसकु भन्नुभयो बडो मुस्किलसँग महात्माधिक चरण छोडेर म गएँ बेदम ब्याज दिए त्यसपछि सुत्ने कोसिस गरे सारा रात यता कोल्टे फेरे फेरि बितुलमा सुत्न सकिन बिहानी हुने बित्तिकै त मतको बेलादेखि लौ लौ गाई हाँक्नेहरू हाँक अगाडि अगाडि लैजाओ कोर्टको सारस सामान सम्हाल्नु राम्ररी कुनै कुराहरू नछुटुन् राम्ररी बाँधेर गाडोमा राख्नु अगाडि गाई गौमाताहरू अगाडि अगाडि लिएर जाओ भन्ने आदेश कतै भइरहेका छ सामान नछुटोस् भगवानको कुनै सेवाको उपकरण नछुटोस् राम्ररी पको पाएर राम्ररी राख भन्ने अर्कातिर निर्देश सुनिरहेथ्यो देखता देखते गौशाला उठाइय देखता देखते एक पट्टी अर्थ कोटिया उठे मुख्य महात्मा जी को बीच को कुटिया आज कई समय कोमझम छोली सारा सुनसाहन हो देखता देखते हम चार महीना भक्ति सरिता लगाई रखे कल्पवास को कल्प स्थिति अब सब उजाड़ उजाड़ भैर दे देखता देखते ते ते ते ते ते ते पङ्गत गर्ने ठाउँ पनि उठ्यो जहाँ सन्त महात्माहरूका बिचमा गएर म केही प्रसाद लिन्थे प्रभुको प्रसादसँगै महात्माहरूका प्रसादका कणहरू पनि पत्तलहरूबाट लिएर म लिन्थे त्यो सबक्षेत्र उजाड भयो हुँदा हुँदा सम्पूर्ण क्षेत्र उजाड हुँदै गइसकेपछि भगवान्का मन्दिरका सामानहरू समेट्दै सबै सामान समेट्ने समेट समेटिसकेपछि अब प्रभुको विग्रह ल्याएर राख्ने र यहाँ प्रस्थान गर्ने भनेर एउटा खड बनाइएको थियो त्यस खटमा विग्रह पनि ल्याएर राखिसकेका थिए अब महात्माहरूबाट विग्रहको भावना सबैलाई दिँदै सारा गाउँ थरी निवास गर्ने भक्तहरू त्यहाँका सबै रोइरहेका थिए यस संसारमा दुई थरी प्राणी हुन्छन् एक थरीको भेट हुँदाखेरि दुःख बिछोड हुने प्र ख नि मिल दुःख विपुर कृप सन्तहरू चाहिँ भगवान्को विग्रहलाई स्वरूपलाई ल्याएर खटमा राखेर विदायको गीत विदायको कीर्तन गाइरहेका गोविन्द प्रभु भजन करते रहो, कल्याण होगा भनेर आशीर्वाद दिनु प्रमुख महात्माजी यसै गर्दै चरण सु मिलाउँदै गर्दै थिए दसैँको आँखा ओभान थिएनन् बिजी राखेका थिए बहिरहेको थियो अष्टधारण म टाढा उबेर हेरिराखेका थिए म चाहिँ के गरौँ जाउँ कि नजाउ गरौँ नजाउ भने यी चरण मलाई फेरि कहाँ मिल्छन् आज हरिदास कहाँ गएछन् भनेर मेरो नामै लिएर याद गर्नुभयो सोध्नुभयो अनि म रहन सकिनँ दगुर्दै गएँ यत्रो कृपा म नामै लिएर स्मरण थाहा सकिनँ दगुर्दै गएर लोटपोट भए चरण महात्माजीले मलाई समातेरिज सानु मन नबनाऊ यहीँ कसैले आमाको सेवा गर तिमीलाई यही प्रभुको दर्शन हुन्छ तिमीले सुनेकै छौ सुन्नुपर्ने कुरा सत्सङ्ग गरेकै छौ नित्य भगवानको किर्तन गर्नु हेर म तिमीलाई ध्यानको बाटो बताउँछु पद्मासन बाध्न सिकाउँछु यसरी पद्मासन बा अनि यसरी हेर भगवान् चरण कमलदेखि लिएर मस्तक पर्य मस्तकदेखि चरण कमल पर्य क्रमशः आरोह अवरोहले गर्नु भनेर चरण कमलदेखि श्रीमस्तक पर्यन्त श्रीमस्तकदेखि चरण कमल पर्यन्त ध्यान गर्ने विधि सिकाउनुभयो महात्माजीले र कानमा भन्नुभयो हरिदास मन्त्र तिमीले जतिखेर पनि हुन्छ यो मुक्त मन्त्र हो यसमा कुनै विधि निषेध छैन कुनै समयको अनुकूल प्रतिकूल भन्ने छैन जतिखेर पनि जप्न सक्छु यो मन्त्र जप्ने गरौँ गर्नु तिम्तै भन्ने एउटा भनेर यसरी सम्झाउँदै कानमा एउटा मन्त्र भनिदिनु भयो मन्त्र जतिखेर पनि जप्न सक्छु भनेर श्रीकृष्ण गोवित्र कानमा भनिदिएर मिर महात्मा त्यसपछि महात्माहरू कति टाढा पुगिसक्नु भएको थियो होला अँध्यारो भइसकेछ मेरो आमा चाहिँ कहाँ छुट्यो कालो कहाँ रह्यो आज हरिदास भन्दै कालो हरिदास कहाँ छौ बाबु तिमी कहाँ छौ भन्दै हातमा बत्ती लिएर खोज्दै आउनु हो म त ध्यान मग्न भइसकेका थिएँ जब आमाको तिखो स्वर कान्न पर्यो आमाले बोलाएको अनिखेर मेरो ध्यान खुल्यो आमाले आएर मलाई हप्काउँदै कालो हरिदास तिमी यति निठुरी छौ आमाले के के सोधिसकियो होली के के गरियो हो कस्तो होला कति माने होली कति पनि परवाह गर्दैन होइन एक्लै यहाँ किन बसिराखे होइन भनेर हातसम्मतिर मलाई लिएर जानुभयो कि त ब्यासजी आमाको स्नेह मेरो बन्धनबाट म मुक्त भइसकेँ भन्ने भइसक्यो आएरसम्ममा म फेरि बाँधिएँ भन्ने अनुभव गर्दै म आमाको स्नेह बाँच्नु बाँधिहरू फर्केँ त्यसपछि आमाको स्नेह क्षण बरुवा एकछिन देखेन भने पनि मलाई फुकार्नु थाल्नुहुन्थ्यो बाबु केही खायो कि खाएनौ भोक लाग्यो होला आऊ खाऊ आऊ पिउ केही तिमीलाई घाँटी सुक्यो होला इत्यादि भन्नुहुन्थ्यो बोलाइरहनुहुन्थ्यो मलाई अनि म चाहिँ मेरा बाल सङ्गातिहरूको साथमा गङ्गाजीको किनारमा जान्थेँ र सबै मिलेर हामीहरू प्रत्येक पावन भगवान् श्री हरिको नाम जो उहाँहरूले सिकाउनु भएको थियो उहाँले जो किन्ने बेला बताउनु भएको थियो त्यही काम श्रीकृष्ण श्री नि हामी किर्तनमा यता आमाले गाई दुहाउन जाने विचार गर्नुपर्छ साँझ परेको बेला राम्रो देखिँदैन थियो हातमा दुहने भाँडो डोरी लिएर गोठतिर जान लाग्नुपर्छ बाटामा महाविषधार सर्प पल्टेको रहेछ खाएन भइकन पाउ पारेछ नि त्यो सर्पले तुरन्त रिसाएर क्रुद्ध भएर ढसेको आमालाई महाविषधहरू भएको हुनाले मेरो आमाको तत्काल प्राण एकजना बाद शाले करारो बनाऊ हरिदास हरिदास थाहा छैन तिमीलाई तिम्री आमा छैन एउटा संसार तिम्रो आमा परपोक भइसक्यो होइन कसरी हुन्छ अहिले एकै दिन अगाडि आमाले बोलाएको मलाई यहाँ कानमा यादै राख्या गुन्जिराख्या होइन भने आऊ हेर तिमीलाई पत्कार राख्दैन भने तिमी रिमत छैनन् अब त्यसपछि म दबुर्दै गएँ गएर हेरेँ भेरो खसी मगाएको ज्ञानले पनि छोडेको थियो वैराग्यले पनि तर मेरो जन्मधात्री आम मात्र नौ समन कष्ट सहेर गर्भमा धारण गर्ने अनि जन्म दिएर पनि छात्रीको रस सुएर मलाई हुर्काउने क्षणघर पलभर नदेख्दा चिन्तित हुने मेरै हितका लागि क्षण क्षण पल पल ध्यान चिन्तन गर्ने त्यस्तै मेरी बात्सलले म आमा जन्मदात्री आमा त्यो अवस्थामा पल्टिया देखेर म थामिन सकिन धेरै बेर डाटो छोडेर रोएँ ज्ञान भइरहेछुमन्तर भएका छन् आमाको त्यो अवस्था भएको बेला मेरो रिरहेको मेरो ब्याजी केही बेर मैले त्यसरी गोएँ अनिखेर मन मनाइ आफैलाई सम्हाले मैले हेरेँ संसारको सम्बन्धै यस्तो यहाँ कुन चाहिँ चिज थाहै छ न आफ्नो प्रियभन्दा प्रिय व्यक्तिको प्रिय सम्बन्ध थाहै छ न राम्राभन्दा राम्रा मन परेका वस्तुहरू स्थाही छन् न राम्रोभन्दा राम्रो अनुकूल भनेको परिस्थिति छ यहाँ एउटा पनि त मन परेको भए तुर आउँदैन यहाँ जीवनमा जबसम्म हामी एउटा परिवारमा जम्मा भएको आमाले म प्रतिभा दिनु थियो दिनुभयो त्यो समय सक्यो अब आमा जानु यस सङ्गम पान्थ सङ्गमा त बटुवाको सङ्गम हो यो कोही अगाडि कोही पछाडि भएर अवश्य जानु पर्थ्यो छोडिएर ठिकै छ आमाले स्नेह दिनु थियो दिनु थियो दिनुभयो अब त्यो अवधि सक्यो जानुभयो मन मनै मैले आफूलाई सम्हालेँ त्यतिकैमा बालशाखाहरू भन्न थालेँ हरिदास आमाको दाह संस्कार गर्ने होइन अब अन्त्येष्टि संस्कार मैले भने अवश्य गर्ने मेरो ग्यार सखा हो तर म त चाहन्छु आमाको दाह संस्कार सँगसँगै मेरो एउटा अर्को बन्धनको सूत्र भनेको कस्तो छ म यो झोपडी यो मेरो कुटिया भनेर यहीँ आएर आसक्त भएर रहन थालौँ मेरो यो कुटियाको पनि दाह संस्कार आमा साँच हाँखमा म चाहन्छु अनिखेर गीतामा भगवान्ले बाह्रौं अध्यायमा भने अनिकेत हस् तेह्रमा तेह्र भक्तिमान्ने प्रियो नरह भने म अनिकेत हुनेछु मेरो कोही आसक्तिको स्थान हुने छैन यो चाहिँ मेरो ठाउँमा निर्माण त्यसो भएदेखि त्यसोदेखि दाह संस्कारको बेला आएको तिमीहरू तयार छौ भने सघाओ त्यो सम्पूर्ण यो झोपडीमा जति छन् वस्तुहरू यहाँ लकडी होला बाँस होला खर होला सब समेटेर लैजाओ ती पनि मिलाएर ठुलो चिता बनाइदियो जमुनाजीको किनारमा गङ्गाजीको किनारमा र त्यहाँ श्रीकण्डका तुलसीका लकड़ीहरू राखिदियौ अनि त्यस चितामा आमा मेरो आमाको दह संस्कार हुन्छ र सँगसँगै झुपडीको पनि संस्कार हुन्छ अनि मेरो कोही आसक्तिको केन्द्र हुँदैन यहाँ भनेर मैले सल्लाह दिएँ दर्शकहरूलाई मेरो कुरा मानिदिए उनीहरूले त्यसपछि ती सबै वर्षहरू पनि समेटेर लगाइदिए ठुलो चिता भन्यो त्यसपछि आमाको सब लगेर पार्थिव शरीर लगेर राखियो मैले हातमा बत्ति लिएर आगो लिएर तिन हेरा मैले परिक्रमा लगाए चिताको र वेद व्यवी संसारको नश्वर संसारका नाता गोताहरूको नश्वरता क्षणको मैले आफ्नो आँखाको अगाडि जल जल आफै देखे मैले आफ्नै हातले मुखमा मुख आगो लगाए जुन मुखले सधैँ मलाई हरिदास कालु कहाँ छौ तिमी भोकास होलास मेटा भनेर भनिरहन्थ्यो कहाँ छौ कालो हरिभास भनेर जुन मुखले फुकारिरहन्थ्यो मलाई आमाको त्यही प्यारो बाखमा आफ्नो हातले आगो लगाए त्यसपछि हर हर हर हर हर हर, हर चितायो केही बेर त आमाको पार्थिव शरीर आकृतिको रूपमा देखिँदै थियो अग्निको पुञ्जबाट बिचबाट तर केही बेर त त्यो पनि देखिन बन्द भयो र आखिरमा आमाको आकृति प्रकृति सम्पूर्ण अस्तित्व मुठी भर खरानीमा परिणत भयो